रेडियो रेडियो रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा यति बेला बिहानको साढे सात बजेको छ अब प्रस्तुत हुँदैछ सामुदायिक सूचना नेटवर्क सिआइएन ले तयार पारेको साझा नेपाल सामुदायिक सूचना नेटवर्क CIN को साप्ताहिक कार्यक्रम साझा नेपाल साषा केशी संग दीपक आचार्य को नमस्कार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 संविधान निर्माण सामाजिक रूपान्तरण विकास र समृद्धि जस्ता हाम्रा साझा सवालमा खुलेर बहस तथा छलफल हुन सकोस् भन्ने उद्देश्य लिएको छ कार्यक्रम साझा नेपाल देश भरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अखुरावद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेका दुई भन्दा बढी सामुदायिक रेडियोबाट हरेक साता यसै बेला सुन्न सकिन्छ साझा नेपालको आजको भाग दुई सय चौबीसमा हामी न्याय र मानवाधिकार सम्बन्धी जानकारी सर्वसाधारणमा पुर्याउनका लागि कस कसले के के भूमिका खेल्नुपर्दछ भन्ने बारेमा आजको छलफलमा न्याय तथा अधिकार संस्थाका संयोजक अधिवक्ता विष्णु पोखरेल र पत्रकार एवं अधिवक्ता विजय पौडेल सहभागी हुनुहुन्छ हजारौं रेडियो, रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम देशभरिका दुई सय बीस भन्दा बढ़ी रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी मानव अधिकार र न्याय सम्बन्धी जानकारीलाई सर्वसाधारण नागरिकले बुझ्ने गरेर संचार माध्यमले कसरी प्रसारण प्रकाशन गर्नुपर्दछ भन्ने बारेमा छलफल गर्दैछौ र आजको छलफलमा पत्रकार एवं अधिवक्ता विजय पौडेल र अधिवक्ता विष्णु पोखरेल सहभागी हुनुहुन्छ यहाँ दुवैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ धन्यवाद धन्यवाद सबैभन्दा पहिले विष्णु पोखरेलजी तपाईँले नेपालको संसार माध्यमले यो मानव अधिकार न्याय अधिकारका विषयवस्तुहरू जसरी उठाइरहेका छन् त्यसलाई कसरी विश्लेषण गरिरहनु भएको छ न्याय तथा अधिकार भनेको दुईटा कम्पोनेन्ट छ त्यसमा न्याय भनेको हामीले न्यायलाई मात्र पाउने न्याय हो कि भन्ने एउटा सामान्य बुझाइ छ त्यो त्यति मात्र सीमित छैन न्याय भनेको कसैको कुनै पनि अन्यायबाट प्राप्त हुने उपचार त्यो न्यायालयबाट मात्र प्राप्त हुनुपर्छ भन्ने छैन त्यसलाई हामी न्याय भन्छौँ जस्तो पारिवारिक न्याय होला सामाजिक न्याय होला सामुहिक न्याय होला र व्यक्तिगत न्याय होला सबैले गर्नुपर्ने चाहिँ कुनै पनि व्यक्तिको अधिकारको उपचारमा चाहिँ संलग्न हुने प्रक्रियालाई हामी न्याय भन्छौँ सहज भाषामा र अधिकार भनेको त हामीले पाउनुपर्ने हाम्रो चाहिँ विद्यमान कानूनले दिएको हामीलाई निश्रित गरेको अधिकारहरूको प्रत्याभूतिमा जोड विषयलाई हामीले अधिकार भन्छौँ सामान्य रूपमा जनचासोमा बोल्ने भाषामा चाहिँ हामीले त्यो भनेर न्याय भनेको विशुद्ध न्यायालयबाट भडक्त भएको फैसलाहरूबाट निश्चित हुने चाहिँ उपचार मात्र होइन त्योभन्दा बाहिर पनि धेरै एरिया छ धेरै क्षेत्र छ सर्वसाधारण नागरिकको पहुँच स्थापित गर्नको लागि हाम्रोतर्फ के प्रयास गर्न सकिन्छ भनेर अधिकार भनेको समग्र रूपमा आर्थिक सामाजिक सांस्कृतिक राजनीतिक अधिकारहरूको प्रत्याभूति हो तपाईँले भनेको यो विषयलाई चाहिँ कतिको बुझाउन सकिएको छ सर्वसाधारणलाई अब अहिले हाम्रो पनि जनमानसमा के बुझिन्छ भने हामी कहिलेकाहीँ यसो छलफलमा संवादहरूमा चाहिँ सोध्यो भने उपचार भनेको न्याय भनेको चाहिँ न्याय न्यायालयबाट पाउने मात्र उपचार हो भन्ने खालको बुझाइ सामान्य रूपमा रहेको देखिन्छ तर त्यति मात्र होइन न्याय भनेको त के हो भने मैले तपाईँलाई व्यक्तिगत रूपमा गर्ने जस्टिस पनि त्यो न्यायको क्षेत्रभित्र पर्छ हामीले ब्रोड फ्रेमवर्कमा हेर्नुपर्छ विगत क्षेत्रमा हेर्नुपर्छ न्याय भनेको न्याय न्यायालयबाट अथवा अध्यान्या निकायबाट सम्पादित भएको फैसलाको कार्यान्वयन मात्र न्याय होइन न्याय भने त के हो भन्दाखेरि मैले आइजन व्यक्तिगत रूपमा कसैप्रति गर्ने व्यवहारबाट चाहिँ कसैलाई चाहिँ पीड़ा नपरोस् भन्ने हिसाबले त्यसमा यो अधिकारलाई चाहिँ हामीले जोड्छौं अधिकार र न्याय चाहिँ एक अर्काका चाहिँ अनुयाश्रित सम्बन्ध छ अधिकार चाहिँ मैले माग्ने विषय हो जब मैले पाइरहेको छैन न्याय भनेको के हो त भने त्यो चाहिँ मैले पाउने विषय हो कि यसमा चाहिँ सरकारी निकाय अर्ध सरकारी निकाय न्यायालयबाट चाहिँ मैले फैसला बाउजी अथवा आदेश बाउजी पाउने न्याय एकातिर छ भने औपचारिक न्याय अनौपचारिक न्याय भने के हो त भने व्यक्तिले व्यक्तिलाई गर्नुपर्ने उपचार जथवा उसलाई चाहिँ गर्नुपर्ने व्यवहारबाट पनि हामीले न्याय पाइरहेका हुन्छौँ त्यो विषयलाई हामीले विगत रूपमा हेर्न आवश्यक छ विजय पौडेलजी नेपालमा धेरै संसार माध्यमहरू छन् धेरै रेडियो टेलिभिजन पत्र भइसके तर यो न्याय अधिकारको बारेमा हामीले जति कलम चलाएका छौ आवाज उठाएका छौ त्यो चाहिँ कतिको श्रोता अथवा दर्शक नागरिकले बुझ्ने किसिमको छ मुख्य कुरा के छ भन्दाखेरि राज्यले सन्धिहरू साइन गर्छ राइटिफाई गर्छ अनि त्यो राज्यले नै त्यो सन्धि र सन्धिहरूलाई मान्दैन होइन अनि त्यसबाट प्राप्त हुने अधिकारहरू नागरिकलाई दिनुपर्ने अधिकारहरू दिँदैन ना। त्यस्तै ते नागरिकमा हामी जर्नलिस्टहरू पनि पर्दछौ जर्नलिस्टहरूको पनि अधिकारहरू हामी खोसिराखेका धेरैवटा उदाहरण छन् होइन तर यसको अर्थमा जर्नलिस्टले चाहिँ के गल्ती गरेको छैन त उसले सबै कुरा बुझेको छ भन्ने प्रश्न उब्जिन्छ जर्नलिस्ट भनेको सबै चिजको एक्सपर्ट होइन तर उसलाई के विश्वास राखिन्छ भने यसले अध्ययन गर्छ र नलेज राख्छ र त्यो जानेको कुरा सेयर गर्छ भन्ने विश्वास राख् आम दर्शक श्रोता पाठक आज बिहान मात्र मैं एट एफएम सुंद थे त्या अस्ति फेसबुक कमेन्ट जन आईक संबंधी बारे में एकजना जर्नलिस्ट फेसबुक में कमेन्ट लेख मेरा बाइक हरा मैं पचास हजार तीर से झिक्पन् ये लेखाखे थ्रुन्ने भन्दे जबकि होना क्रा के भाग एकजना कमेन्ट के भांदा यहां बाइक हरा पचास हजार तीर्न् को सुध्रिन् प्रहरी को छवि क्रा कर उनले एउटा उदाहरण प्रस्तुत गरेको जर्नलिस्टले भन्दाखेरि चाहिँ मेरो बाहेक हरायो भनेर लेख्न पनि नपाउने भनेर गलत तथ्याङ्क दिइराखेको छ भनेपछि यो एउटा उदाहरण मैले किन दिएको भन्दा हामी जर्नलिस्टहरू पनि कति अध्ययन गर्छौं विषयवस्तुलाई कति गम्भीरतापूर्वक लिन्छौं हामीले बोलेको एउटा शब्दले कति लाख मान्छेमा के असर पर्छ भन्ने कुराको सोच राख्छौँ हामी पनि कम राख्छौं यसको साथ अब मैले कुरा गर्नुपर्छ हामीले अघि राज्यको कुरा गर्यौँ राज्यले नागरिकहरूको गर सुरक्षा गर्नुपर्छ पत्रकारको सुरक्षा गर्नुपर्छ तर हामी उदाहरण के हेर्छौँ भने राज्य आफै पत्रकारलाई भायलेट गर्न अधिकारलाई भायलेट गर्नलाई उद्धत छ आज अदालतको अपेहेलना सम्बन्धी एउटा विधेयक संसदमा दर्ताउन गइरहेको छ त्यो विधेयकको बारेमा बोलिस भने त निरङ्कुश होस् भन्ने हाम्रो गृहमन्त्री भनेपछि के हामी कस्तो सिस्टममा बाँचिरहेका छौं भन्यो मैले जहिले नै उदाहरण दिन्छु संसदले कानून बनाउँछ कसैले नमानोस् तो, तो, तो, तो, तो का कानून राज्यले त सजाय दिन्छ नि छ सय एकजना जसले बनायो उसले त मानिदिनु पर्यो <खाँगा> उसले मानिदिएपछि पो सबैलाई ए यो कानुन मान्नुपर्ने रहेछ जसले बनायो ऊ आफै मान्दैन अनि बाँकीलाई चाहिँ मानमान भन्दै हिँड्छ भनेपछि जर्नलिस्टले अहिले म भन्छु नलेजको कमी जर्नलिस्टमा होइन उसलाई अब सबैजना कानुनै पढ्ने सबैजना के आर्थिक जागरण जानको लागि इकोनोमिक्स नै पढ्ने भन्ने होइन उसले अध्ययन गर्नु पर्यो अध्ययनशील हुनु पर्यो जस्तै जर्नलिस्ट बन्नको लागि हिजो आज सहिलो छ मास कम्युनिकेसन एन्ड जर्नलिजम पढे पुग्यो होइन तर त्यसपछि उसले आफूलाई एक्सपर्टाइज गर्नको लागि आफूलाई विद्वान बनाउनको लागि त्यसको नलेजलाई गेन गर्नको लागि अध्ययन गर्नुपऱ्यो निरन्तर अध्ययन म लिगल बिट हेर्छु भने मैले कानुन सम्बन्धमा जानकारी राख्नै पर्यो इन्टरनेसनल सन्धि सम्झौताहरूको बारेमा जानकारी राख्नै पर्यो घोषणापत्रहरूको बारेमा जानकारी राख्नै पर्यो संविधानको बारेमा जानकारी राख्नै पर्यो र मैले लेखेको शब्दले अर्काको अधिकार उल्लङ्घन हुन्छ कि भनेर मानव अधिकारको पनि ख्याल राख्नु पर्यो यसरी सोचेँ भनेदेखि चाहिँ म सुरु र मैले सही सूचना दिन्छु सही सूचना दिन सक्दिनँ भने मैले गरिरहेको जर्नलिजममा प्रश्न हुन्छ म गर्दै जान्छु सिक्दै जान्छु होइन त्यो खालको टेन्डेन्सी भएको हुनाले अलिकति कमी कमजोरी देखिया छ विष्णुजी विजयजीले भनेको जस्तो एउटा त यो मा, मानवाधिकार न्यायका क्षेत्रमा कलम चलाउने तथा बोल्ने पत्रकारहरूमा ज्ञानकै कमी भयो अर्को कुरा चाहिँ उहाँले भनेको जस्तो यो अपार सन्धिहरू महासन्धिहरू छन् मानव अधिकारका विभिन्न मूल्य मान्यता घोषणाहरू छन् त्यो सबैको बारेमा मेरो अधिकार होइन होला भनेर अहिले नागरिकलाई परिरहेको छ यति धेरै हाम्रो अधिकार हुन्छ र भनौँ न अहिले अब हिंसा भनेको पिटेर मारेपछि मात्रै हिंसा हुन्छ भन्ने कुरा बुझ्ने हाम्रो समाजमा अब कसरी यी कुराहरूलाई जनचेतना जोगाउने त्यसमा चाहिँ तपाईँहरू जस्ता मानवाधिकारको क्षेत्रमा काम गर्ने संस्थाले के गर्ने हामीले तर्जुमा भएका देशका कानूनहरू त्यसका संशोधन भएका अवयवहरूलाई तल्लो निकायसम्म पुर्याउन सकेकै छैनौं यो राज्यको दायित्व पहिलो कुरा राज्यले के गर्नुपर्छ भन्दाखेरि हरेक गाविस ओडाहरूमा चाहिँ यो अहिले पछिल्लो समयमा तर्जुमा भएका वडा नागरिक मंच होइन र त्यसमा चाहिँ नागरिक सचेतना केन्द्रहरू छन् त्यो सचेतना केन्द्रहरूमा चाहिँ यी अध्यावधिक भएका कानूनहरूको विषयमा त्यहाँ एउटा स्रोत केन्द्रको स्थापना हुनुपर्छ त्यो मैले किन भनिरहेको भन्दाखेरि न्याय कसरी पाउन्थ्यो अधिकार मैले कसरी पाउँदो भने त्यो मेरो अधिकार जहाँ अन्तर्राष्ट्रिय मानवधिकार कानुनमा र राष्ट्रिय कानूनमा उल्लेख भएको विषय त्योमा चाहिँ जबसम्म पुग्दैन त्यहाँसम्म चाहिँ हामीले न्याय र अधिकारको कुरा चाहिँ एउटा सैद्धान्तिक विषय मात्र हुनसक्छ त्यो व्यवहारिक प्रत्याभूतिको विषय एकदमै पहुँच बाहिर हुनसक्छ होला टाटाबाट न्याय सजिलोसम्म पाइरहेको होला पहुँचको होला आर्थिक कुरा पनि जोडिन्छ न्याय पाउनको आर्थिक अभावमा चाहिँ न्याय पाउँदैन तपाईँलाई एउटा सानो उदाहरण दिउँ गाविसले सम्पादन गर्ने विषय चाहिँ अहिले अर्ध न्यायिक निकायबाट हुनुपर्ने विषय अहिले नभएको कारणले गर्दाखेरि जिल्ला अदालतसम्म मान्छे दिनको लागि पचास रुपियाँ जरिमाना गराउन आइरहेको अवस्था छ यो रियालिटी हो हाम्रो वास्तवमा त्यसले गर्दा हामीले अधिकारको कुरा त अझ पर जाउँ न्याय पनि हामीले पाउन सक्ने अवस्था छैन अधिकारको राज्यले प्रत्यावृति गर्नुपर्ने धेरै कुरा बाँकी छ र हामीले जोड़ दिनुपर्ने विषय के हो त न्याय र अधिकारको लागि भने कानूनका मानवाधिकारका विषयहरू जुन छन् त्यसका चाहिँ श्रोत सामग्रीहरू तल्लो तहसम्म पुर्याउनु पर पर्यो अहिले मैले जुन भने राज्यको संरचना कि नागरिक सचेतना केन्द्र र वडा नागरिक मंच जुन चाहिँ वडा स्तरमा स्थापना भएका छन् त्यो क्षेत्रमा चाहिँ स्थानीय निकायहरूमा त्यो स्रोत केन्द्रहरूको विस्थापन हुनु पर्यो र त्यहाँ चाहिँ अभिमुखीकरण हुनु नागरिकलाई कि न्याय र अधिकार भने यो है भन्ने विषय चाहिँ त्यहाँ पढ़ाउनु पर्यो त्यसपछि जिल्ला स्तर हुनु पर्यो त्यसपछि क्षेत्रीय स्तर हुनु पर्यो र राज्य स्तरमा त केन्द्रमा भइहाल्छ पहिलो कुरो त कानूनको सिद्धान्त के भनिन्छ भन्दाखेरि कानूनको अनभिज्ञता क्षेत्र छैन एउटा प्रिन्सिपल त्यो कानूनको अनिज्ञता क्षमे छैन भन्नेको लागि आधार बनाउने प्राइमेरी भनौँ न प्राथमिक दायित्व भनेको राज्यको यदि कुनै भनौँ न मुद्रण विभागले एउटा राजपत्रमा कुनै एउटा कानून चाहिँ प्रकाशन गर्छ दूर त्यो कानून कहिले पुग्छ थाहा छैन र त्यो पुराउने दायित्व राज्यको तर हाम्रो प्रिन्सिपलले के एग्री गरिरहेको छ कानुन गर्न अभिज्ञता क्षमे छैन भनेको छौँ मैले यो जोडेको कारण कहाँनिर भन्दाखेरि यही न्याय तथा अधिकारकै विषयमा न्याय हामीले कहाँबाट पाउँछौं कानून के निश्चित भएको छ विधायिकाले के बनाएको छ त्यहाँबाट हामी पाउने हो अनि त्यो कति पुग्छ गाउँ स्तरमा भनौँ त्यस त्यसको न्याय संशोधन भएको विषय होस् अथवा न्याय कानुन तर्जुमा भएको विषय होस् त्यो दूर पुग्ने अवस्था राज्यले सृजना गरेको अवस्था छैन विजय जी, विष्णुजीले भनेको जस्तो तल्लो स्तरमा त्यो जानकारी पुर्याउन पनि गाह्रो भइरहेछ उहाँले भनेको जस्तो सचेतना केन्द्र बनाउनु पर्ने देखिन्छ तर त्यो कुरा त्यो मुद्दा उठाउने हामी पत्रकारहरू यो न्यायको क्षेत्रमा कलम चलाउने मानव अधिकारको क्षेत्रमा कलम चलाउने पत्रकार सिंहदरबारको ओरपर सर्वोच्च अदालतको ओरपर अब इसमें कस न्याय काग यह अदालत अथवा कानून बीत हेने जर्नलिस्ट पत्रकारले मै होना जल्लेखने जिस राज बीत हेनेखों को न्यायको एटा क्रा ये भाँचो अर्क अब असरी हम सज में मीडिया को डेवलपमेंट भई रहो हे हमी पुग्द भाग अमर सबभा एकदम सशक्त मध्यम एकदम तलो स्तरसम पहुंच भनेको रेडियो हो एफएमहरू मार्फत हामी पुगिरहेका छौँ अझ के भइरहेको छ भन्दा रेडियोहरूले केन्द्रमा भएका कुराहरू केन्द्रमै तयार गरे पनि त्यसलाई डिसिमिनेट गर्दा विभिन्न नेटवर्क मार्फत चाहिँ स्थानीय तहसम्म पुगेकोले स्थानीय तहसम्म चाहिँ त्यो कुराहरूको आइरहेको छ अब रहेको कुरा एउटा सानो घटना भयो भने पनि तल्लो स्तरमा गाउँ स्तरमा कसरी उठ्छ त्यो घटना त्यसबाट हामी उदाहरणको रूपमा लिन सक्छौं जस्तै केही समय अगाडि सिराको एउटा विकट गाविसमा त्रिक्ल गाविसमा चाहिँ एकजना महिलालाई पहिला बलात्कार गरियो अनि मारियो होइन राज्यले न्याय दिने त्यो छँदैछ तर त्यहाँ भोलिपल्टै त्यसको बारेमा त्यो गाउँमा बोर्डरको गाउँ हो इन्डियासँग बोर्डर त्यो गाउँमा विरोध भयो होइन त्यसपछि गएर सदरमुकामसँग ज्ञापन पत्र बुझाइयो त्यसपछि उहाँको लागि न्यायको लागि लडिराखेको स्थिति थियो भन्दा मैले यो उदाहरण किन दिएको भन्दा मान्छेहरू सचेत भइराख्नु भएको छ तल्लो स्तरसम्म पुर्याउनको लागि चाहिँ हिजो आज पत्रकारहरूलाई तल्लो जिल्ला जिल्लामा पनि गएर ट्रेन गर्ने तालिम दिने होइन उहाँहरूले गरेको कामको यहाँनिर चाहिँ तपाईँहरू अलिकति बढी भयो यहाँनिर घट्यो भनेर चाहिँ सचेत गराउने काम सबैतिरबाट भइरहेको छ र अहिले सजिलो के छ भने जर्नलिस्टलाई पहिला पहिला छापियो कति महिना पछाडि रियाक्सन प्रतिक्रिया आउँदै थाहा अहिले इन्स्ट्यान्ट आउँछ तपाईँले एउटा सानो कुरा बोल्नुभयो भनेदेखि पनि सोसियल मिडियामा आउँछ अथवा मेनिस्ट्रिक मिडियामा तत्काल रेस्पोन्स आउँछ त्यसबाट तपाईँ सचिन पाउनुहुन्छ तपाईँले केही लेख्नुभयो भने पनि त्यसको तत्काल रेस्पोन्स आउँछ फोन मार्फत आउँछ तपाईँले बोलेको कुराहरू त्यसमा तत्काल तत्काल सचिन पाइन्छ तर यसको अर्थ फेरि गल्ती गर्दै जाने भन्ने पनि होइन हामीले तल्लो तहसम्म राम्रोसँग सूचना पुर्याइसकेका छौँ होइन यसको लागि अब हामी ठिक छ सुरु सुरुमा गल्ती गऱ्यौँ होला तर अब हामी गल्ती किनभने लर्निङ फेजमा गल्ती गर्न पाइन्छ अब हामी बिस्तार बिस्तार धेरै वर्ष भइसक्यो सूचना सम्प्रेषण गर्यौँ अब गल्ती अब हामीले बोलेका हरेक कुराहरू सही हुनुपर्छ र एउटा सुन्ने दर्शक श्रोता पाठकलाई चाहिँ भ्रम ल्याउने खालको हुनुहुँदैन त्यो कुरामा हामी सोचेनौँ पत्रकारको एउटा बोलीबाट अथवा कलम बा निस्कने वर्ल्ड धरें ठूल मास में मा असर कर चिया पसल में गफ कर पत्रकार ने एक भाग माइक्रोफोन में बोलने मिलते हैं तो कुरा में पत्रकार सजग होगा तर अब इसको राज्य जिम्मेवार लगानी कर पर्व कसरी रामोस सूचना संप्रेषण जर्नलिस्ट काम सही है राज्य ने उसके राम सूचना संप्रषण करा कहने कमी कमजोरी है मीडिया हाउस छलफल करने कि पत्रकार छलफल करने कि अज एक्सपर्ट बना सूचना संप्रेषण कर करने भ राज्य गंभीर भार सोच्नु पर्दछ यत्रो पत्रकारले मात्र सोचेर पनि मैले चाहिँ हुन देख्दिनँ जी अब त्यहाँ नागरिक त त्यो कानुनका बारेमा संशोधन भएको विभिन्न ऐनहरूको बारेमा जानकारी नहुने त छँदैछ हाम्रो तल्लो तहमा भएका जिल्ला विकास समितिमा जिल्ला प्रशासन कार्यालयमा भएका कर्मचारीहरू होइन गाविसमा भएका कर्मचारीहरू नै अनभिज्ञ हुँदै पुरानै तरिकाले काम गरिरहनु भएको छ उहाँहरूलाई कसरी सचेत गराउनु यसमा मेरो दुईटा सुझाव चाहिँ रिकमेन्डेसनको रूपमा दुईटा सुझाव कसरी मैले पेश गर्न चाहन्छु भन्दाखेरि सचेत गराउने भनेको कुरा दुईटा तर्फबाट हुनुपर्छ एउटा चाहिँ नेसनल मिडिया अथवा सेन्ट्रलबाट भएका बेस्ट प्र्याक्टिसेसहरू राम्रो अभ्यासहरू चाहिँ के हुनु पर्यो त्यसको डेसिमिनेसन चाहिँ तल्लो तहसम्म पुर्याउनु पर्यो ताकि यस्ता अभ्यासहरू भयो भने यो रिजल्ट हुँदो रहेछ है अथवा यो अपराध गर्यो भने यो चाहिँ नतिजा आउँदो रहेछ भनेर जहाँ भड्डिक भएको छ त्यस्ता निकायहरूले गरेका समाचारहरू चाहिँ तल्लो तहसम्म पुर्याउने माध्यम हामीले मिडिया हाउसहरूले गर्नुपर्ने एउटा दायित्व र अर्को दायित्व मैले के भन्न चाहन्छु भने दूर दराजमा भएका घटनाहरूलाई नेसनल मिडियामा ल्याइदिने काम चाहिँ त्यहाँको साथीहरूले लोकल साथीहरूले गर्नु यसको लागि दुईवटा पार्ट चाहिँ हुनसक्छ एउटा पार्ट के भन्दाखेरि हामीले उसमा चाहिँ रिजनल लेभलमा क्षेत्रीय तथा जिल्ला र स्थानीय स्तरमा चाहिँ मिडिया कम्पोनेन्टहरूको इस्टाब्लिस हुनु पर्यो त्यहाँ प्रतिनिधि राखेर होला कि त्यहाँ चाहिँ सानो मिडिया हाउस खोलेर होला कि अथवा मिडिया हाउसको सेक्सन खोलेर होला कि फर एक्जाम्पल कुनै एउटा मिडिया हाउसको रिजनल च्याप्टर त्यहाँ खोलेर चाहिँ त्यहाँ केही कम्पोनेन्टहरू एउटा पत्रिका निकाल्ने काम त्यहाँ रेडियो स्थापना गर्ने कामहरू त्यसरी चाहिँ त्यही क्षेत्रमा सम्बोधन हुने खालको प्रक्रिया हुनु ताकि एउटा गाविसमा एउटा ओडाम भएको घटना काठमाडौँ आइरहनु नपरोस् त्यो जिल्लाको सरमुगाबाटै त्यो सल्टिने अवस्थाको चाहिँ हुनको लागि यो सेन्सिटाइजेसनको आवश्यकता छ त्यसको लागि के हुनुपर्छ भन्दाखेरि यो जुन अधिकार र दायित्वको मैले कुरा गरेँ न्यायको कुरा गरेँ यो कुरा सम्पादन गर्नको लागि चाहिने दुईवटा पक्षमा एउटा त नागरिक समाज त्यसमा मैले मिडिया पनि त्यसमा जोड्छु अर्को पाटो के छ त राज्य पक्ष त्यसका चाहिँ अधिकारीहरू त्यसका चाहिँ कर्मचारीहरू जो हुन् तिनीहरूको संयुक्त बसाइको आवश्यकता वास्तवमा संयुक्त बुझाइको आवश्यकता छ त्यसका लागि के भन्नुभयो हामी राज्यको तर्फबाट मिडिया हाउसलाई प्लस चाहिँ स्टेट स्टेक होल्डरहरूलाई चाहिँ हामीले राखेर रा। यो रे, रोल र रे, रेस्पोन्सिबिलिटीको विषयमा सहकार्य गर्नु आवश्यक छ वास्तवमा यहाँ एक अर्काले अधिकार दिने र लिने विषय होइन यो त मानव अधिकार आफैमा निश्रित विषय हो यो कर्मचारीले दिएर मैले पाएको अथवा पत्रकारले चाहिँ लेख दिएर मैले पाएको भन्ने हिसाबमा बुझिनु भएन पत्रकारको रोल अथवा सञ्चारकर्मीको रोल हो। हो हो। के हो त उजागर गरिदिने हो ऊ न्यायकर्ता होइन तर राज्य पछिले के गर्नु त त्यसमा चाहिँ सही छानबिन गरेर सही पहिचान गरेर त्यसमा न्याय सम्पादनको लागि सहजकर्ताको भूमिका खेल्नु पर्यो किन यहाँनिर न्याय भनेको के हो त एउटा चाहिँ सहजीकरण गर्ने विषय हो न्याय भनेको प्रोसेस हो किन भर्डिक तपाईँ कानुनमा लेखिया हुन्छ यो काम गरे बापत यदि साय हुन्छ भने लेखिया हुन्छ तर त्यो सम्पादन गर्ने निकासम्म पुर्याउने पर्ने काम के हो त राज्यको तर्फबाट उत्तिक दायित्व छ र संचारकर्मीको उत्तिको दायित्व छ त्यसले गर्दा यो पार्टमा दुवैले सहकारी गरेर विकल्प छैन त्यसको लागि हामीले यस्ता विषयहरूमा चाहिँ सलफल अन्तर्क्रिया र सचेतना गर्ने कामहरू अझ बढी गर्नुपर्छ त्यसो गर्यो भनेदेखि न्याय रिकार प्रत्याविधि में ठू सहयोग विजय पौडेल जी न्याय अधिकार जस्तों संवेदनशील विषय को जुन रिपोर्टिंग करने यो बारेमा कलम चलाने पत्रकार लगानीकर्ता अथवासकालिकर र सरकारवालाले कतिको प्राथमिकता दिनुपर्ने हो यो क्षेत्रलाई दूर दराजमा भएका घटनाहरू पनि हामीले अहिले नेसनल लेभलमा तत्काल थाहा पाउँछौँ होइन र अनि त्यहाँ भइराखेको अन्याय र अत्याचारको विरूद्धमा राज्यले हामी जिम्मेवार बनाउँछौँ त्यो काम संसार माध्यमले गरेका छ होइन आगो लगाएर जलाइएको होस् दाइजोको न्युमा मारिएको होस् कसलाई जबरजस्ती पुरुषले डिटेन गरेर थुनेर आएको होस् अघि मैले उन्नाइस दिनसम्म थुनेको गैर न्याय गैरकानी थुनेको कुरा गरेँ यस्ता कुराहरू तत्काल जब मिडियामा उठ्छ अनि बल्ल त्यसले न्याय पाइरहेको हुन्छ अनि थर्टी गरेको होस् त्यसलाई अब सर्च गरौँ कति पर्सेन्ट हो थर्टी होस् फिफ्टी होस् जति पर्सेन्ट होस् त्यति पर्सेन्ट भए पनि मिडियाले कन्ट्र्यू गरेको छ हो यसलाई अझ सहयोग बनाउन आवश्यक होला त्यसको लागि राज्यको स्वयं मिडियाको अनि पत्रकारको पनि भूमिका होला तर भएको काम चाहिँ फेरि सकारात्मक रूपमा गइ नै रहेको छ अब रह्यो प्रश्न मिडियाले के गरिरहेको छ मैले आजसम्म मिडिया आफैले मेरो पत्रकारहरूलाई म इन्हान्स गर्छु अलिकति राम्रो बनाउँछु अलिकति वेल ट्रेन्ड गर्छु भन्नको गर लागि ट्रेनिङ अर्गनाइज गरेको देखाएको छैन अथवा पर ट्रेनिङ पर्ने इन्ट्रेक्सन अर्गनाइज गरेको पनि देखाएको छैन मैले कुनै पनि मिडियाले यसलाई उसलाई नभनौँ कुनै पनि मिडियाले म मेरो म कहाँ काम गरिरहेको जर्नलिस्टलाई म चाहिँ अब उसले गरिरहेको काम राम्रो छ अझ उसलाई एक्सपर्ट बनाउनलाई म थप लगानी गर्छु भनेको स्थिति छैन स्थिति के छ भन्दाखेरि चाहिँ बेरोजगारको समस्या छ धेरैजना पत्रकारहरू सड़कमा छन् भनेपछि यसले राम्रो काम गरेन यसलाई यसले केही के अलिकति के एक्सपर्टाइजको कुरा गरे भने यो जान्छ अर्को जा आउँछ भन्ने खालको मेन्टालिटी छ यो प्रोफेसनलिजम होइन यो चाहिँ त्यो उही साहु महाजनले चाहिँ इटा भट्टा चलाको जस्तो मात्र इटा बोक्न सक्ने बोक्छ नबोक्नु सक्दैन उसले आफ्नो मिडियालाई राम्रो बनाउने इन्टरनेसनली रिकगनाइज गराउने र पहिचान दिलाउने हो भने उसका काम गर्ने मान्छेहरू एक्सपर्ट हुन जरुरी छ हरेक विषयमा र त्यो एक्सपर्ट हुनको लागि उसको बेसिक नलेजले उसले इन्ट्री पायो होला अब उसलाई एक्सपर्ट गर्नलाई के अरे मिडियाले लगानी गर्नु पर्यो उसले आफ्नो पत्रकारहरूमाथि लगानी गर्नु पर्यो राज्यले लगानी गर्नुपर्ने कुरा मैले गरिसकेको छु पत्रकार स्वयंले अध्ययन गर्ने कुरा पनि मैले गरिसकेको छु तपाईँको अहिलेको प्रश्नमा चाहिँ कुनै पनि सञ्चार माध्यमले अलिकति म थप यसलाई चेन गरौं होइन यसको नलेजमा इन्हान्स हो जस्तै हामी कुरा गर्छौ नि न्याय र अधिकारको लागि अघि मैले भने सुरु सबैले कानून जान्दैन सबैले संविधान जान्दैन तर यो विषयमा चाहिँ मेरो मिडियाले प्राथमिकता साथ उठाउनुपर्छ सा, यो इन्टरनेसनल इस्यू हो भन्ने लाग्छ भने मिडियाले आफ्नो पत्रकारलाई कानून न्याय संविधान त्यस गएर चाहिँ सन्धि सम्झौताको बारेमा अवेर गराउनु पर्यो जानकारी दिनु पर्यो अनि उले लेखेका कुराहरू चाहिँ ठिक हो कि होइन भन्ने कुरा पहिचान गर्न सक्नु पर्यो र सही समाचार सम्प्रेषण गर्नु पर्यो यसको लागि तपाईँले अहिले गर्नुभएको प्रश्न मिडियाको लगानी 100% पर्सेन्ट राज्यको लगानी त्यति नै र अध्ययनशील हुनुपर्ने पत्रकारको जिम्मा शत प्रतिशत छ विष्णुजी अब अन्त्यमा चाहिँ यो न्याय तथा अधिकारका बारेमा सबैलाई जानकारी गराउन र एउटा यो अहिले संविधान निर्माणको प्रक्रिया पनि अगाडि बढिरहेको बेलामा होइन के चाहिँ हामीले कस्तो खालको संयन्त्र अथवा के व्यवस्था गर्न सक्यो भने चाहिँ यो अहिले भएको जुन खाडल छ तलसम्म सूचनाहरू नजाने न्यायका न्याय तथा अधिकारमा नागरिक सचेत नहुने ना त्यसलाई चाहिँ भर्न सकिन्छ यसमा दुई तिनवटा कुराहरू महत्त्वपूर्ण हुनसक्छ छोटोमा भन्दाखेरि मैले अघि पनि भने कि संचारकर्मी को दुईटा रोल छा तो मानव हो अरु मानव करने काम उसे कर अर् काम उसे करचार लेख्ने रिपोर्टिंग करने रपडेटर दिने्व निभा संचारकर्मी मथि को लगानी राज्य सोच् पर्यानी अवस्था मैं ये कें भाई भादा म मैं व्यक्ति आइडिया नववता नाता ने मफर्मेट तथा सूचक मात्र हो सूचनादाता मूँ म तर पत्रकार, हो हो। पत्रकार सा, सा के हो त सूचना आफै पनि छ अलरेडी ऊ एक्जिस्टेड ह्युमन बडी हो र त्यसमाथि उसले चाहिँ पत्रकारको भूमिका संचारकर्मीको भूमिका निभाउँदाखेरि एडिसनल एसेड छ सम्पत्ति छ उसँग कि न्याय र अधिकारको प्रत्याभूतिको लागि सञ्चारकर्मीको अति ठूलो दायित्व छ र मैले यहाँलाई कतिपय कुरा गरौँ कि केही घटनाहरू मैले पनि म मन्टरिङ गरिरहेको छु सूचनाकै कारणले गर्दा का कसैले न्याय पाइरहेको हुन्छ सूचनाकै कारणले कसै राहत पाइरहेको हुन्छ पीडितले दे राहत पाइरहेको कुरा धेरै लाखौँ चाहिँ सहयोग सङ्कलन भइरहेको अवस्था छ एउटा पत्रिकाको कोलममा लेखेकै कारणले पाएकामा थुप्रै उदाहरण दिन सक्छु म त्यो कारण के हो त राज्यको त्यहाँ दायित्व देखिँदैन त्यो एउटा विशुद्ध सञ्चार माध्यमले संचारकर्मीको एउटा एक्टिभिजमको कारणले गर्दाखेरि मान्छेले न्याय पाइरहेछ यो सकारात्मक पक्ष वास्तवमा तर यस के भन्छ राज्यको दायित्व अझै पनि पुगेको छैन मैले नभएको हो भने होइन केही छ फेसिलिटेट गर्ने भनौँ न मिडिया हाउसलाई चाहिँ ओपनली डायलग गर्न दिने अथवा त्यसमा चाहिँ समाचार देख्न दिने वातावरण सिर्जना पनि राज्यको एउटा सकारात्मक पक्ष हो तर के हो त यति मात्र पुग्दैन त्यसको लागि इन्भेस्ट चाहिन्छ अनि विजेजीले भने जस्तो त्यो पोइन्ट मलाई पनि फर्कियो वास्तवमा मिडिया हाउसहरूले इन स्टडी गर्ने रिपोर्टिङ गर्ने इन्भेस्टिगेटिङ जर्नली गर्ने अवस्थाको वातावरण तयार भएको छैन त्यो हुनुपर्छ र मेरो सुझाव अन्तिममा नागरिक समाजको भूमिका पनि त्यति महत्वपूर्ण छ राज्य भूमिका पनि त्यति महत्वपूर्ण छ यसको लागि तल्लो तहसम्म रिसोर्स सेन्टरको अभाव छ त्यसलाई पूरा गर्नु त्यो हामीले राज्यको तर्फबाट गैर राज्यको तर्फबाट गर्नुपर्छ र अर्को अन्तिममा मिडियाकर्मीलाई मैले दिने सुझाव मेरो के हो फलोअप कन्टिन्यू फलोअप चाहिँ हाम्रोमा मिडियामा अलिकति अभाव छ एउटा चाहिँ न्युज ब्रेक हुन्छ त्यसको फलोअप नहुँदाखेरि मान्छेमा भ्रम हुन्छ त्यसले गर्दाखेरि त्यसको यदि अधिकार र न्यायलाई हामीले यदि बिट लिएर लेख्छौँ भनेदेखि त्यो विषयको अन्तिम निकास नहुन्जेल त्यसको फलोअप गरिराख्नुपर्छ चाहे त्यो सानो कोलमै किन्न होस् मैले यसरी रिपोर्टिङ गरेको थिएँ यसको उपचार यसरी भयो यो यसरी चाहिँ निकास भयो भन्ने विषय चाहिँ अलिकति अन्तिमसम्म फलोअप गर्ने ट्र्याकिङ गर्ने सिस्टम चाहिँ अलिकति कमी छ हाम्रो मिडियामा नभएको होइन केही मिडियाले गरिरहेका छन् तर त्यसलाई चाहिँ अलिक बढाउन सक्यो भने न्याय र अधिकारको प्रत्यावृतिमा संचारकर्मीको मिडिया हाउसको भूमिका अत्यन्त महत्वपूर्ण छ र यसलाई हामीले अरू पक्षले पनि अरू पक्षबाट नागरिक सरकार होइन ना, सबै पक्षबाट मिडियाको रोललाई अझ बढाउन सक्यौँ भनेदेखि न्याय र अधिकार क्षेत्रमा हामीले अझ बढ़ी उपलब्धि हासिल गर्न सक्छौँ विद्यमान अवस्थाबाट पनि हजार विजयजी अंत्य में अब यह न्याय रगी काम करने मानवाधिकारवादी संघ संस्था न्याय को काम करने कर हजार भाग बड़ी संस्था क्रियाशील संस्था तपई कह जनचेतना को नागरिकता सचेत कर सब मुख्य क्रा दंडहीनता अंत्य होते पत्रकार ममोजिम कानून बमोजिम भन्दैछु मैले त्यसलाई दोहोऱ्याएर कानून बमोजिम गलत छ भने उसलाई पनि अदालतको क्षेत्रधिकारभित्र ल्याएर मुद्दाको कुरा गर्न सकिन्छ तर पत्रकारले ले लेखेको भरमा ऊमाथि पनिस हुन्छ उसलाई चाहिँ धम्क्याइन्छ उसलाई चाहिँ कुटपिट गरिन्छ र भने त्यसलाई तत्काल राज्यले नोटिसमा रा। लिएर दण्डित गर्न जरूरी छ तर यहाँ कतिपय अवस्था हाम्रो त राज्य नै पो पत्रकार विरूद्ध लाग्यो हो कि भन्ने पनि देखिन्छ कतिपय घटनाहरू होइन यस्तो खालको स्थिति छ त्यस ते कारण दण्डहीनता अन्त्य हुनु पर्यो पत्रकारले ले लेखेको भरमा उसलाई पनिश गर्ने कुट्ने पिट्ने मार्ने त्यो खालको काम हुनु भएन जुन हाम्रोमा अहिले पनि देखिराखेको छ रह्यो गैर सरकारी क्षेत्रको कुरा साँचै भन्ने अघिको प्रश्नको आन्सरलाई म फेरि यहाँ जोड्न चाहन्छु मिडिया हाउस आफूले आजसम्म कुनै नै पत्रकारको क्वालिफिकेसन वृद्धिको लागि अथवा इन्हान्समेन्टको लागि लगानी गरेको म देख्दिनँ के त पत्रकारको क्वालिफिकेसन इना इनहान्स भएको छैन भाषा कसले गराएछ गैर सरकारी क्षेत्रले गैर सरकारी क्षेत्रले ठीक छ प्रोजेक्ट ल्याउँछ कहाँबाट ल्याउँछ के के गर्छ तर पत्रकारको लागि लगानी गरिदिन्छ उसले आज आर्थिक क्षेत्रमा न्यायको क्षेत्रमा अथवा खेलकुदकै क्षेत्रमा जुनसुकै क्षेत्र पनि जुन अलिकति टेक्निकल छ त्यसमा पत्रकारलाई थप नलेज चाहिन्छ राजनीतिक विषय पनि चाहिन्छ त्यो सबैमा थप उसलाई नलेज दिने ज्ञान दिने सिप दिने र राष्ट्रिय अन्तर्राष्ट्रिय वस्तुस्थिति पहिचान दिलाउने र जानकारी गराउने काम गैर सरकारी क्षेत्रले गरेको छ त्यसकारण गैर सरकारी क्षेत्रको योगदानलाई त हामीले भुल्नै हुँदैन गैर सरकारी क्षेत्रलाई आरोप लगाइन्छ डलर ल्याउँछ के के गर्छ भन्ने आरोप लगाइन्छ तर उसको योगदान पनि नौ घण्टा हिँडेर गएर एउटा पहाड़को दुर्गम जिल्लामा त हिमालको दुर्गम जिल्लामा तालिम दिन कुनै राज्य पुगेका छ पत्रकारलाई छैन तर जर्नलिस्टहरू पुगेका छन् अधिकार पुगेका छन् है पत्रकार है तिमीहरूले लेखेको कुराले लाखौँ मान्छेलाई असर पर्छ तिमीहरूले लेख्दा विचार पुर्याउनु पर्छ भन्न त्यही सरकारी संस्था पुगेको छ यसकारण यो काम राज्यले पनि गर्नु पर्यो मिडिया हाउसले पनि गर्नु पर्यो र मात्रै हुन्छ र अघि तपाईँले गर्नुभएको प्रश्नमा धेरै मानव अधिकारवादी संस्थाहरू खुल्या छन् कस्ता छन् त्यसमा नजाउ तर उनीहरूले गरेको कामले एउटा मात्रै पत्रकारले पनि मैले कलम चलाउँदाखेरि कसैको अधिकार हनन हुन्छ कि हुँदैन दुईचोटि सोधेर एउटा शब्द प्रयोग गर्छ भने त्यो सफलता भन्ने तान्नुपर्छ त्यही भएर मैले समग्रमा के भन्न चाहन्छु भने पत्रकारहरूले काम गरिराखेका छन् यसको सकारात्मक देखिराखिएको छ नकारात्मक पनि छ सबै सकारात्मक छैन तर त्यसलाई सकारात्मक बदल्नको लागि प्रयास हुनुपर्दछ त्यो प्रयासमा पत्रकार पहिला आफू अध्ययनशील भएर गहिरिएर मैले लेख्दा सोचेर लेख्नु पर्यो त्यसरी गरेर स्वयं मिडियाले लगानी गर्नु पर्यो जुन जुन काम गराएछ राज्यले लगानी गर्नु पर्यो गैर सरकारी क्षेत्रले पनि दिइरहेको हो बेलामा मिसयुज भएको पनि सुनिन्छ त्यसलाई फेरि सबै ठाउँमा राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ त्यस यो एउटा एकीकृत एक समग्रताको काम हो टिमवर्क जस हो जसले गर्दा सही सूचना सम्प्रेषण होस् कोही पनि भ्रम नपरोस् र लेखिएको शब्दले अर्काको अधिकारहरूलाई नहोस् हो यहाँ पार्टीमा गुटमा अनि जातमा धर्ममा बाँडिएका पत्रकार पनि भेटिन्छन् भारे सोच् पर्यव मर्ग क्षेत्र समुदाय को मतकार हो भोच्छा यहां कलम चला जात वर्ग क्षेत्र समुदाय समझे कलम चलाउं भेन अमी सही सूचना संप्रेषण कर सकूल्य समय के बावजूद भी कार्यक्रम साझा ने समय दिभ का हाम्रो जस्तो विकासोन्मुख देशमा भएका कानून र मानवाधिकारको बारेमा जानकारी नहुँदा ना धेरै नागरिकले न्याय र अधिकार दुवै पाउनबाट वञ्चित हुन परिरहेको छ राज्यको नागरिक भएको आधारमा आफ्नो अधिकार के के हो त भन्ने बारेमा जानकारी नहुँदा धेरै अन्यायमै बाँच्न बाध्य छन् न्यायमा सबैको पहुँच बनाउनको लागि अदालत स्थापना गरेर मात्र पुग्दैन भएका कानूनी व्यवस्था र मानिसको अधिकारहरू के के हुन् भन्ने जानकारी सर्वसाधारणलाई सक्नु सक्नुपर्दछ तब मात्रै वास्तवमा सबै नागरिकले आफ्नो अधिकार सुनिश्चित भएको महसुस गर्न सक्दछन् यस्तै छलफल र विचारको निष्कर्ष सहित आजको लागि साझा नेपालको समय सकिने लागेको छ आशा छ आजसम्म सुनेका विषयमा तपाईले आफ्नो घर गाउँ घट्ट चौतारो हाट मेलापातो विभिन्न सभा सम्मेलन सेमिनार र आफन्तसंघको भेटमा पनि सरसल्लाह गर्नुहुनेछ साझा नेपाल सुनेपछि आफूले छलफल गरेर हामीलाई प्रश्न प्रतिक्रिया र टिप्पणी सहित लेखी पठाउनका लागि हाम्रो ठेगाना हो कार्यक्रम साझा नेपाल पोस्टबक्स नम्बर उन्नाइस तीन चौबीस काठमाडौँ नेपाल हाम्रो इमेल ठेगाना हो न्यूज एट अकुराव अथवा तपाईँले सुनिरहनु भएको रेडियोमा पनि चिठी पठाउन सक्नुहुनेछ ता आजकै समयमा फेरि रेडियो कार्यक्रम साझा नेपाल लिएर उपस्थित हुनेछ तेतीजेल सम्मका लागि साथी सोहम सुवेदी र प्राविधिक साथी भोजराज विश्वकर्मा सहित दीपक आचार्य र म उषा केसी पनि विदा हुन्छ अर्पण एक से चार थोपलो पांच मेगा हार अर्पण